नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम अर्पण समर्पणकी व्यवसायमा कार्यक्रम अर्पण समर्पण लिएर हामी उपस्थित भइसकेका छौँ प्राविधिक कस्य आटो भने मलाई साथ मिलिरहेको छ विष्णु र म चाहिँ तपाईँको आफ्नै लोकसङ्गीतको सहयात्री दिवस मगाऊँ सुन्दै हुनुहुन्छ अर्पण सबैको लागि सधैँको लागि रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाहजसँगै इन्टरनेट अनलाइनको डब्लु डब्लु लगन गरेर विश्वको जुनसुकै कुनामा रहेर रह पनि कार्यक्रम अर्पण समर्पणको व्यवस्थालाई सुनिराख्नु भएको छ कार्यक्रम अर्पण समर्पणको व्यवस्था हरेक दिन हामी आउने गर्छौँ दुई बजेको अर्पण समाचारपछि करिब करिब तिन बजीसम्म उपस्थित हुने गर्दछौँ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण एक सय चार पनि कार्यक्रममा आउन मन लागेको छ भने सुने सन्न पाँच साठी तिन सय बत्तिस र शून्य छपन्न पाँच तेह्र साठी तिन सय तेत्तिसको दुईवटा बाटो भएर कार्यक्रममा आउन सक्नुहुनेछ कार्यक्रमको आजको यो शुक्रबार एसाईमा भने हामी लोकदोहोहराकाहरूलाई कार्यक्रममा स्थान दिने गर्दछौँ निकै नै नै रुचाउनु भएका तपाईँले नै मन पराउनु भएका निकै नै रमाइला लोकदोहोहराकालाई कार्यक्रममा स्थान दिने गर्दछौँ टेलिफोन सम्पर्कमा कोही मित्र हुनुहुन्छ भनेर इसारा पाइराखेको छु आउनुहोस् उहाँलाई कार्यक्रममा स्वागत गरौँ हेलो हेलो हजुर नमस्कार कहाँबाट बोल्दै हुनुहुन्छ भालमारादेखि रबिन ग्रुम रबिन चाहिँ के छ तपाईँको नयाँ नौलो खबर अनि खाजा खानु भयो कि नै अनि आजको दिन के कसरी बितिरहेको छ नि हुन्छ रविनजी कार्यक्रममा आउनु भएको छ आज कहाँ कसलाई सम्झिने अन्तिममा चाहिँ रविन गुरुङ भनेर चिने नचिने सम्पूर्णको लागि हुन्छ रविनजी कार्यक्रममा आउनुभयो आगामी श्रृङ्खलाहरूमा पनि बस्ती जनाउँदै गर्नु होला माया अहिले भने छुट्टिन्छौँ नमस्कार यति बेला भालुमारा बाट्य रविन गुरुमा आउनुभएको थियो आफ्ना आफन्त इष्टमित्रहरूलाई सम्झना राखेर गइसक्नु भएको छ हामीलाई पनि सधैँ सम्झनुहुन्छ माया गर्नुहुन्छ यस्तै गरी तपाईँलाई पनि कार्यक्रममा आउन मन लागेको छ भने सुन्ना छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस र सुन्ना छप्पन्न पाँच त्रिसठी तिन सय कार्यक्रममा आउन सक्नुहुनेछ कार्यक्रम अर्पण समर्पणको व्यवसायमा हामी गइराखेका छौँ निकै नै रमाइला लोकदोहोरी भाकाहरू पनि बजाउनेछौँ तपाईँलाई नै मनपर्ने तपाईँले नै मन पराउनुभएका र फेरि पनि कोही मित्र टेलिफोन सम्पर्कमा हुनुहुन्छ आउनुहोस् उहाँलाई कार्यक्रममा स्वागत गरौँ हेलो हेलो हजुर नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ भण्डाराबाट के भन्नुभयो राममाया परियार राममायाजी के छ तपाईँको नयाँ नौलो खबर हाम्रो पनि सबै सबै ठिक छ अनि भण्डारातिरको के छ नयाँ खबर सुनाउनुहोस् अलग पानी पर्ना अलग शीतल महसूस करी कार्यक्रम में सहभागी हो आज कस लिया जी कार्यक्रम में आशी लगे आगामी श्रृंखला में उपस्थित जनाऊे कर नमस्कार यति बेला भण्डाराबाट राममाया फरियार आउनु आउनुभएको थियो आफ्ना आफन्त इष्ट मित्रहरूलाई सम्झना राखेर रा गइसक्नु भएको छ फेरि पनि टेलिफोन सम्पर्कमा कोही मित्र हुनुहुन्छ हेलो हजुर नमस्कार टेलिफोन सम्पर्कमा कोही मित्र हुनुहुन्छ तर पनि उहाँसँग कुराकानी हुन सकिराखेको छैन हेलो टेलिफोन सम्पर्कमा कोही मित्र हुनुहुन्थ्यो तर पनि उहाँसँग कुराकानी हुन सकेनौँ सम्पर्क विच्छेद भइसकेको छ शा, शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिसको दुईवटा बाटो भएर तपाईँ पनि कार्यक्रममा आउन सक्नुहुनेछ हामीले बचाउने लुकदोहोरी भाका मार्फत आफ्ना आफन्तजन घर परेर लगाए सम्पूर्ण प्रियोजन मित्रहरूलाई सम्झिन सक्नुहुनेछ फेरि कोही मित्र टेलिफोन सम्पर्कमा हुनुहुन्छ हेलो कोई मित्र हुनुहुन्थ्यो फेरि पनि गइसक्नु भएको छ अब नि एउटा मिठो भाका सुन्ने बेला भएको छु यो भाकापछि फेरि कार्यक्रममा उपस्थित हुने नै छौँ शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छपन्न पाँच त्रिसठी तिन सय तेत्तिसको दुईवटा बाटो भएर कार्यक्रममा आउँदै गर्नुहोला तथा यद्रोगका बिरामीहरूलाई सुवर्ण अवसर ताड़ी रत्नगर पोलिक्लिनिक एवं रत्नगर पाँच मेगा हर्ज र यो कार्यक्रम अर्पण समर्पण यो छोटो व्यवसायको विश्रामपछि तपाईँलाई फेरि पनि स्वागत गर्न चाहन्छु सु तपाईँले सुन्दै हुनुहुन्छ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण एक सय र इन्टरनेट अनलाइनको डब्लु रेडियो अर्पण डट कम डट एनपी लगन गरेर विश्वको जुनसुकै कुनामा रहेर पनि कार्यक्रम अर्पण समर्पणको व्यवसाय सुन्न सक्नुहुनेछ टेलिफोन सम्पर्कमा कोही मित्र हुनुहुन्छ भनेर इसारा पाइराखेको छु उहाँलाई कार्यक्रममा स्वागत गरौँ हेलो हजुर नमस्कार रामा टी को बोल्दै हुनुहुन्छ खोराकदेखि पार्वती तामाङ पार्वतीजी के छ खोराकको नयाँ नुलो खबर सुनाउनुहोस् अनि खाजा खानुभयो कि नै भएको छैन खाजा हुन्छ पार्वतीजी कार्यक्रममा आउनुभएछ र कसलाई सम्झिने आएछ धन्यवाद हजुर अन्तिममा चाहिँ पार्वती तामाङ भनेर चिन्ने नचिने सम्पूर्णको लागि हुन्छ पार्वतीजी कार्यक्रममा आउनुभयो खुसी लाग्यो अहिले भने छुट्टिन्छौँ नमस्कार यति बेला कुरागबाट पार्वती तामाङ आउनुभएको थियो आफ्ना आफन्त इष्टमित्रलाई सम्झना राखेर रा गइसक्नु भएको छ फेरि पनि कोही मित्र टेलिफोन सम्पर्कमा हुनुहुन्छ हेलो हो नमस्ते हजुर कहीँबाट बोल्दै हुनुहुन्छ को बिना कहीँबाट हुनुभयो अलिकति तपाईँको आवाज चाहिँ मैले सुनिरहेको छु नि फेरि एकचोटि भनिदिनुपर्ने भयो ए झापा बाटो भन्नुभयो होइन अनि परिमाजी के छ झापातिर गयो यसो नयाँ नबर सुनाउनुहोस् पानी पर्ला जस्तो भइरहेको छ अलिकति चिसो चिसो महसुस गरिरहनु भएको छ होइन अनि खाजा खानु भयो कि नै खाजा भएको छैन हुन्छ परिणाजी कार्यक्रममा आउनुभएको छ आज कहाँ कसलाई आज कार्यक्रममा हुनुहुन्छ कहाँ कसलाई भनेको मैले धन्यवाद हजुर हुन्छ पमिनाजी कार्यक्रममा आउनुभयो खुसी लाग्यो अलिक छुट्टिन्छ नमस्कार यति बेला झापाटे अबिन आउनुभएको थियो आफ्ना आफन्त इष्टमित्रहरूलाई सम्झना राखेर गइसक्नु भएको छ शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिसको दुईवटा बाटो भएर तपाईँ पनि कार्यक्रममा आउन सक्नुहुनेछ आफ्ना आफन्त झन् घर पुर्याएर सम्पूर्ण प्रियजन मित्रहरूलाई आफ्ना सम्झनाहरू राख्न सक्नुहुनेछ फेरि पनि टेलिफोन सम्प्रकमा कोही मित्र हुनुहुन्छ हेलो नमस्कार हजुर कहाँबाट को हुनुहुन्छ भण्डारा बाटो ताराजी के छ तपाईँको नयाँ नौलो खबर ठिकै छ अनि खाँसो भयो कि नै खाँदै हुनुहुन्छ कार्यक्रम पनि सुन्न भ्याउनुभएको छ कार्य खाजा पनि खा खान भ्याउनु भएको छ है ए धान पनि रोप्नु भ्याउनुभएको छ कति छिटो त तिनटै कुरालाई एकैचोटि गर्न भ्याउने त हामीलाई पनि सिकाइदिनु पर्ने भयो कि ताराजी यस्तो काम त ए हुन्छ ताराजी कार्यक्रममा आउनुभएको छ आज खै कसलाई धन्यवाद हजुर हुन्छ ताराजी कार्यक्रममा आउनुभयो अहिले भने छुट्टिन्छ हौ नमस्कार यति बेला भण्डाराबाट तारा प्रजा आउनुभएको थियो आफ्नो आफन्त इष्टमित्रहरूलाई सम्झना राखेर रा गइसक्नु भएको छ हामीलाई पनि निकै सम्झनुहुन्छ माया गर्नुहुन्छ तपाईँ पनि कार्यक्रममा आउन मन लागेको छ भने शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस कार्यक्रममा आउन सक्नुहुनेछ कोही मित्र फेरि पनि टेलिफोन सम्पर्कमा हुनुहुन्छ आउनुहोस् उहाँलाई कार्यक्रममा स्वागत गरौँ हेलो नमस्ते हजुर कहाँबाट बोल्दै हुनुहुन्छ खुराक साधवा भाई अलिक मैंने नाम बुझना सक त आवास में आई रह सोनाम तमंग सोनमजी के तह के नया नौलो खबर सब ठीक अज को दिन के कसरी बीती रह तसी बस कर सोनमजी कार्यक्रम में आने भाषा आज को कसाय धन्यवाद हजुर खुराकबाट सुनम तामाङ आउनुभएको थियो उहाँसँग कुराकानी हुँदै थियो अलिकति उहाँको आवाज चाहिँ सानो आएर टेलिफोनबाट डिस्कनेक्ट भइसकेको छ शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छपन्न पाँच त्रिसठी तिन सय पनि कार्यक्रममा आउन सक्नुहुनेछ हामीले बचाउने लोकदुखी भाका मार्फत आफ्नो आफन्तजन घर परेर लगाए सम्पूर्ण प्रियोजन मित्रहरूलाई आफ्ना सम्झनाहरू राख्न सक्नुहुनेछ फेरि पनि कोही मित्र टेलिफोन सम्पर्कमा हुनुहुन्छ आउनुहोस् उहाँलाई कार्यक्रममा स्वागत गरौँ हेलो हजुर नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ देउघाटबाट शान्ति लामा शांतिजी के तह को नया नौलो खबर कहीं नया नौलो सब पुराना हाई अचा खानु भाई कि नाई खाजा भाग आज संग हो शांतिजी आज संग हो हम खाजा भारत तब हम संग हो मैं होम आस समझिने धन्यवाद शान्ति भनेर चिन्ने नचिन्ने ना ला सम्पूर्णको लागि हुन्छ शान्तिजी कार्यक्रममा आउनुभयो खुसी लाग्यो आगामी श्रृङ्खलाहरू पनि आउँदै गर्नुहोला माया नमान्नुहोला अहिले पनि छुट्टिन्छौँ नमस्कार यति बेला देउघाटबाट शान्ति आउनुभएको थियो आफ्ना आफन्त इष्ट मित्रहरूलाई सम्झना राखेर गइसक्नु भएको छ फेरि पनि कोही मित्र टेलिफोन सम्पर्कमा हुनुहुन्छ हेलो नमस्ते हजुर कहाँबाट बोल्दै हुनुहुन्छ दाजु बाटो सिङ्गन सिङ्गन चाहिँ के छ तपाईँको नानुहरू हाम्रो पनि सबै ठिक छ सबै सबै तपाईँहरू फोन गर्नुहुन्छ माया गर्नुहुन्छ बेटी हुने कुरै भएन नि त अनि के कसरी बिताइरहनु भएको छ अचेल दिनहरू बसी बसाउ भन्नुपर्छ उठेर चाहिँ हिँड्ने गर्नुभएको छैन ए ए अनि खाजा खानु भयो कि नै आज त चाँडै हुनुभयो नि त सिमरनजी है हुन्छ कसलाई हुन्छ सिमरनजी कार्यक्रममा आउनुभयो खुसी लाग्यो अहिले भने छुट्टिन्छ मिल्नुहोस् कहाँ यति बेला दाली चोकबाट सिमरन आउनु भएको थियो आफ्नो आफन्त इष्ट सम्झना राखेर गइसक्नु भएको छ हामीलाई पनि सधैँ सम्झाउनुहुन्छ माया गर्नुहुन्छ र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिसको दुईवटा बाटो भएर तपाईँ पनि कार्यक्रममा आउन सक्नुहुन्छ भन्दा भन्दै आजको कार्यक्रमबाट चाहिँ विदा माग्नुपर्छ भनेर प्राविधिक मित्रले सराह गरिराख्नु भएको छ यतिन्जेलसम्म रेडियो अर्पण एक र इन्टरनेट अनलाइनको डब्लु लगन गरेर विश्वको जुनसुकै कुनामा रहेर पनि अर्पण समर्पणकै बसाइ सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद र फोन गर्ने साथीहरू हुनुहुन्थ्यो भालमाराबाट रविन गुरुङ भण्डाराबाट राममाया परियार कुराकबाट पार्वती तामाङ झापाबाट प्रविना भण्डाराबाट तारा प्रजा कुराकबाट सोनम तामाङले फोन गर्नुभएको थियो उहाँसँग भनी कुराकानी हुन सकेन हाम्रो र देवघाटबाट शान्तिले फोन गर्नुभएको थियो अन्तिममा फोन गर्ने साथी दारिचोकबाट सिमरनले फोन गर्नुभएको थियो फोन गर्ने अनि फोन गर्न प्रयास गर्ने तपाईँहरूलाई धेरै धेरै धन्यवाद यति मेरो आवाजलाई रेडियो सेरसम्म पुऱ्याउने प्राविधिक कक्षका मित्र विशुलाई पनि विशेष धन्यवाद भन्दै तपाईँकै लोकसङ्गीतको सहयात्री म दिवस मगर पनि यो पृष्ठभूमिमा बजिरहेको भाकालाई अगाडि बढाउँदै आजको अर्पण समर्पण कसमिखलाबाट बिता हुन्छु नमस्कार फेरि मेरो भाइको पनि दार आएको छ अब के गर्ने होला मेरो छोरा छोरीको पनि दाँत नमिलेर ओट नजोडिने च्यापू बाहिर निस्किने दाँत खप्टिने समस्याले गर्दा पारेको छ कहाँ गएर त्यसको उपचार गर्ने होला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 छाला समस्या भएका बिरामीहरूका लागि विशेष जानकारी एस ओम साईराम अस्पताल टाढीमा वीरेन्द्र आर्मी अस्पताल छाउनीबाट तपाई हाम्रै चिर परिचित वरिष्ठ यौन छाला तथा कस्मेटिक सर्जरी विशेषज्ञ डाक्टर अनिल कुमार सिंह डङ्गोल यही असार चौध गते दिउँसो एक बजे आउँदै हुनुहुन्छ सम्बन्धित बिरामीहरूले समयमा नाम दर्तक राई स्वास्थ्य लाभ लिनुहुन जानकारी गराउँदछ फोनबाट पनि नाम दर्तक